बड़ोमा आज हामी बजार अनि बारे समाजमा रहेका नकारात्मक सोच कति साचो अनि कति झुटो त बारेमा चर्चा गर्छौं यसपछि केकुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौँ विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको यो पुस्तकमा दर्शाइएका जुजुमानका अनुभवले हामीलाई बजार उद्योग अनि विभिन्न किसिमका का, का बारेमा जान्न मदत पुर्याउला भन्ने हामीले विश्वास लिएका छौं जुजुमानको अनुभव सुन्नुअघि बजारलाई लिएर हामीमा भएको बुझाइबारेको यो चर्चा अघि बढाउँमा हामीले लामो समयदेखि उद्यम अनि उद्यमशीलताका बारेमा चर्चा गर्दै आएका छौं हाम्रो उद्देश्य पनि हो वरपरका अवसरको प्रयोग गरी पैसा कमाउने काममा सबै लागौं तर अहिलेसम्म हामीले समेटेका विषयवस्तुहरूले अनि तपाईँकै अनुभवले पनि उद्यमी बन्नु उद्यम गर्नु सजिलो कुरा होइन भन्ने यहाँलाई ज्ञात भइसकेको हुनुपर्छ विशेष गरी हाम्रो जस्तो समाजमा जहाँ बजार र व्यवसायप्रतिको धारणा धेरै सकारात्मक छैन यसो हुनुको धेरै कारण एउटा कारण भने बजार अनि व्यवसायका बारेमा हामीहरूले पालेको भ्रम नै हुन् यसैले आज र भोलिको अघि बढाउँमा हामी बजारप्रति मानिसहरूले गर्ने दुई नैतिक आलोचनाहरूका बारेमा थोरै चर्चा गर्नेछौँ यो चर्चा टम पाल्मरको लेख 20 मेज एबाउट मार्केटमा आधारित छ बजारबारे रहेको पहिलो भ्रम हो बजार भनेको त अनैतिक हुन्छ पुरै नैतिकताविहीन बजारले मान्छेलाई फाइदाको हिसाब किताबबारे मात्रै सोच्न लगाउँछ बजारको लेनदेनमा कुनै नैतिकै हुँदैन बजारमा आफूलाई के फाइदा छ भन्ने बाहेक कुन सही हो र कुन गलत हो आफ्नो धेरै सुनिए पनि यी धारणालाई शत प्रतिशत सत्य मान्न भने सकिँदैन बजारमा लेनदेन अनि वस्तु वा सेवाको आदान प्रदान हुनका लागि न्यायको सम्मान हुनु जरुरी छ सा। साँचो कुरा त लेनदेन गर्ने वा वस्तु अनि सेवा आदान गर्ने मानिसहरूले अरू मान्छेका जायज माग र धारणाप्रति सम्मान नदेखाइकन हुँदै हुँदैन साँच्चै भन्ने हो का भने अरूसँग भएको वस्तुहरू चाहिएरै मानिसहरू लेनदेनमा सहभागी हुन्छन् तर नैतिकता र नियममा बाँधिएका कारण बजारमा हुने कुनै पनि लेनदेन सित्तैमा हुँदैन लेनदेन भनेकै स्रोतहरूलाई एक स्थानबाट अर्को स्थानसम्म लानु हो त्यसैले कुनै पनि लेनदेनलाई एउटा आधार रेखामा मापन गरिन्छ अनि यही आधारमा रहेर बजारमा लेनदेन हुन्छ यही लेनदेन नहुने हो भने सबैले आफूसँग भएका सामानहरू आफैसँग राख्नुपर्ने हुन्छ त्यसैले यस्तो आदान प्रदानको संरचनामा न्यायको दरिलो आधार हुनु जरुरी हुन्छ यस्तो नैतिक तथा वैधानिक आधार बिना कुनै पनि लेनदेन हुनै सक्दैन तर बजारहरू केवल न्यायको सम्मानमा मात्रै आधारित भने हुँदैनन् मानिसहरूले आफ्नो मात्र नभई अरूको पनि इच्छालाई ध्यानमा राख्न सक्ने आफ्नो मात्र नभई अरूको पनि आवश्यकता अनि अवस्थालाई ध्यानमा राख्न सक्ने क्षमता पनि बजारको मुख्य गुण गुणमध्येको एक हो उदाहरणका लागि एउटा वालाले आफ्ना ग्राहकहरू के चाहन्छन् भनेर वास्ता गर्न सकेन भने ऊ त्यो व्यापारमा लामो समयसम्म टिक्नै सक्दैन यदि त्यहाँको खानाले ग्राहकहरूलाई खुसी पार्न सकेन भने उनीहरू अर्को पटक त्यहाँ जाँदैनन् नतिजा उत्यो व्यापारबाट बाहिरिन्छ बजारले यसका सहभागीहरूलाई अरूको स्थानमा राखेर हेर्न उनीहरूको चाहना बुझ्न उनीहरूले जसरी कुराहरू देख्न त्यसरी नै हेर्ने प्रयास गर्न उत्प्रेरित गर्छ त्यसैले यसो विचार गरी हेर्ने हो भने बजारहरू हिंसाका विकल्प हुन् बजारले हामीलाई सामाजिक बनाउँछ बजारले हामीलाई अरू मानिस पनि महत्त्वपूर्ण हुन्छन् भनेर सधैँ सम्झाइरहेको हुन्छ बजार स्वार्थी हुन्छ क्रूर हुन्छ आफ्नो मात्रै फाइदा खोज्छ भन्ने जुन एउटा विश्वास समाजमा कायम छ त्यो भ्रम रहेको आजको यो प्रस्तुतिले केही स्पष्ट पार्यो कि समाजमा बजारको बुझाइबारेको प्रस्तुतिपछि अब लागौ केन्दुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव सुन्नतर्फ गएको अंकमा त्यो बिरानो टापुमा ग्लिभ नामको सरकारी पुस्तकालयको विषयमा मानिसहरूबीच भएको झगडाको बारेमा हामीले सुन्यौं शासकहरूको अभिव्यकी निर्णयले नागरिकहरूमा कसरी अन्यल सृजना हुँदो रहेछ त भन्ने बारेमा गएको अङ्कमा हामीले सुनेका हौं त्यो ग्लिभ सरकारी पुस्तकालय भवन दुई तल्लाको थियो त्यो पुस्तकालयमा प्रवेश गर्नको लागि राम्रा राम्रा लुगा लगाएका व्यक्तिहरूको ठूलो हुल ढोकामा जम्मा भएको थियो पछाडि नजिकैको चौतारीमा भइरहेको झगडालाई तिनीहरूले देखे पनि नदेखे जैँ गरिरहेका थिए जुजुमान पनि त्यही समूहमा मिसिन अगाडि बढे त्यो समूहमा पुग्ने बित्तिकै उनले ढोकाको माथि ठूलो पित्तलको पातामा लेखिएका अक्षरहरू पढे जसमा लेखिएको थियो जनताको नाममा महामहिम ललिताले स्थापना गरेको पुस्तकालय त्यो पुस्तकालयभित्र पस्न खोज्नेहरूमा पछाडि बसेका मानिसहरूभित्र के भइरहेको रहेछ त भन्ने कुरा हेर्न अति उत्सुक देखिएका थिए उनीहरूले जे देखे त्यो पढ्न थाले कसैले कार्यखुसी गर्दै भन्न थाले असाध्यै राम्रो त कसैले भन्दै थिए आश्चर्य तर जुजुमानले भने जतिसुकै कोसिस गरे पनि ती व्यक्तिहरूले देखेको कुरा देख्नै सकेनन् पातलो अनि बाट्ज जुजुमान त्यो भिडमा च्याप्पिँदै छिर्दै त्यो पुस्तकालयभित्र टेबलको छेउमा पुगे उनले त्यो टेबलमा बसिरहने मानिसलाई सोधे यहाँ उभिएका मानिसहरूले के हेर्दैछन् हँ चुप पुस्तकालयाध्यक्षले कडा शब्दमा जुजुमानलाई भने कृपया सानो स्वरले बोल्नुहोस् ती मान्छेले पुस्तकालयका थुप्रा नोट कार्डहरूलाई पाल पार्दै अगाडि राखिरहेका थिए उनले निहुरेर आधा चस्मा लगाएको आँखाले जुजुमानलाई पुलुक्क हेरे र भन्न थाले यी मानिसहरू शासकको परिषदका कला सम्बन्धी आयोगका सदस्यहरू हुन् यिनीहरूले यस पुस्तकालयमा भर्खरै मात्र हाम्रो सबैभन्दा पछिल्लो ललितकला प्रदर्शनीको उद्घाटन गरेका छन् ओहो कति राम्रो जुजुमानले बिस्तारै भने उनले केही देखिन्छ कि भनेर आफ्नो घाँटी अगाडि सार्दै भन्न थाले मलाई पनि कलामा खुब चासो छ चा। तर यहाँ के छ त खै यो कलाकृति धेरै सानो हुनु हुनुपर्छ यो मान्छे मान्छेमा भर पर्ने कुरा हो ती पुस्तकालयध्यक्षले भने कसैले यसलाई ज्यादै खर्चिलो मानेर टिप्पणी गरेका छन् भने अरू धेरैले यसलाई सुन्दर कलाका रूपमा व्याख्या गरेका छन् यसको शीर्षकै छ उडानमा शून्यपन तर मैले त केही पनि देखिनँ गहिरोसँग प्रवेशद्वार माथिको ठूलो सेतो ठाउँ अवलोकन गर्दै निधार कुम्स्याउँदै जुजुमानले भने तेही त मुख्य कुरा हो नि कति प्रभावकारी रहेछ उडानमा शून्यपन होइन त पुस्तकालय दक्षले खाली ठाउँमा भावशून्य र स्वप्नशील अभिव्यक्तिका साथ हेरेर भन्न थाले मानिसको सङ्घर्षको पूर्ण सारलाई कसैले पनि व्याख्या गर्न सक्दैन यो त तब मात्रै महसुस गर्न सकिन्छ जब यो असाधारण सौन्दर्यलाई हाम्रो भित्रै सचेतनासँग तुलना गरिन्छ जुजुमानले आफ्नो टाउको हल्लाए र एकदमै अचम्म र भ्रम मिसिएको आवाजले भन्न थाले यो वास्तवमा के केही पनि होइन त केही पनि नभएको चिज कसरी कला हुन सक्छ यसैलाई समानतावादी कला भनिन्छ र यो कला छान्नको लागि परिषदको कला, कला सम्बन्धी आयोगले एउटा चिट्ठा आयोजना गरेको थियो पुस्तकालय अध्यक्षले अगाडि भने जुजुमान फेरि छक्क परे अनि सोधे कला छान्न पनि चिट्ठाहालिटा किन हाल्ने ती मानिसले जवाफ दिए धेरै पहिलेका बितेका दिनहरूमा एउटा ललितकलाको समितिले यसरी कला छान्ने गरिन्थ्यो केहीले भने परिषदलाई आफ्नो स्वादअनुसारको कला छान्यो भनेर आलोचना गरे परिषदले तिनीहरूको मन नपर्ने कलालाई हटाइदिए त्यसमा फेरि कर तिरेका सर्वसाधारणले निकै विरोध गरे राम्रा राम्रा कला हटाए भनेर त्यसो भए अलिकति राम्ररी काम गर्ने अर्को परिषद किन नबनाएको त जुजुमानले सुझाव दिँदै भने यसको पनि धेरैपटक कोसिस भयो तर समितिका सदस्यहरू र समितिमा सदस्य नभएकाहरू बीचको कुरा कहिल्यै मिलेन यही कारणले गर्दा यो समिति बनाउने विचारलाई पछि हटाइदियो र यसलाई हटाउन एउटा नयाँ आयोग र चिट्ठाहाल्ने तरिका अप्नाइयो यो चिट्ठा हाल्नु नै राम्रो उपाय निस्क्यो जो पनि प्रतियोगितामा बस्न सक्थे र झन्डै सबैजना बसे पनि अनि योग्य कलालाई सकेसम्म उदारताका साथ पुरस्कार दिने व्यवस्था पनि शासकहरूको परिषदले मिलाए अनि आज बिहान मात्रै यसरी चिट्ठा हालेर यो उडानमा शून्यता नामक कलालाई छानिएको हो र यसैले पुरस्कार पायो तर हरेक व्यक्तिलाई चिट्ठाको माध्यमबाट छान्न लगाएर जनतालाई कर तिर्न बाध्य बनाउनुभन्दा त सबै कलाकृतिहरू प्रदर्शनीमा राखेर रा। उनीहरूलाई मनपर्ने कलाकृतिहरू किन्न लगाए हुँदैन र त्यसो भएमा जसले जे रुचाउँछ त्यही किन्न सक्छ के भन्नुभएको जवाफमा ती पुस्तकालय अध्यक्षले भने केही स्वार्थी व्यक्तिहरूले कला सम्बन्धित चिजहरू किन्दैन किन्लान् अनि फेरि बाँकी रहेकाहरूको कलाप्रतिको स्वाद नराम्रो हुनसक्छ उडानमा शून्यतालाई हेर्दै पुस्तकालयाधले आफ्नो एक हात अर्को हातमाथि राख्दै बिस्तारै अस्पष्ट रूपमा भन्न थाले यो नै राम्रो छनौट हो के तिमी यसमा विश्वास गर्दैनौ रिक्तताले पुस्तकालयको प्रवेश क्षेत्रलाई अस्तव्यस्त नगर्नुका साथै वातावरणलाई पनि संरक्षण गर्छ पुस्तकालय अध्यक्ष खुसी हुँदै भन्दै गए फेरि कसैले पनि यो महान् कृतिको कलात्मक विशिष्टता वा सौन्दर्य शैलीको विरोध पनि गर्न सक्दैनन् किनभने यहाँ मूर्त रूपमा कसैले केही देख्नै पाउँदैनन् त्यसैले यो छनौटप्रति को असन्तुष्ट हुन सक्ला र शासकहरूको अविवेकी निर्णयले जनतामा भएको कला शिप पौरख जागर कसरी मर्दो रहेछ यसबारेमा जुजुमानले त्यो बिरानो टापुमा गरेको थप एउटा सुन्यौं योसँगै जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा आजलाई हामी कार्यक्रमको अन्त्यमा आएका छौ समि फाउनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ यो स्तम्भ उत्पादनमा सहयोग पुर्याउनु भएकोमा शम्ब विखरेल हरिजङ थापा र रोहित खतिवड़ालाई धेरै धन्यवाद भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको सोह्रौँ अङ्क लिएर हामी फेरि आउनेछौ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास अघि बढाउमा सुन्न सक्नुहुन्छ